द्वादश अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि जहाँ उपरान्त इन्द्राणी तेत्तिस कोटी देवताले महादेवजीले देवी पीठमा हालि पृथ्वी भ्रमण गरी हिँडेकोदेखि वैकुण्ठमा गई विष्णुसित विन्ति गरे हे परब्रह्म यो ब्रह्माण संसार तिमीले रचना गर्छौ महादेवले रक्षा गर्छन् तिमी दुईले रक्षा नगरे को रक्षा गर्ला यस बखतमा महादेव दक्ष प्रजापतिका यज्ञबाट सतीदेवीलाई पीठमा लिई पृथ्वी भ्रमण गर्दछन् जहाँसम्म सतीदेवीको शरीर रहला तहाँसम्म महादेवले त्यसै गर्नेछन् र य यस अर्थले तपाईँका मायाले माखा अर्थात् झिङ्गा उत्पत्ति गरी औँसा अर्थात किरा पारी सतीदेवीको शरीर गलाई पतन गराइदिनुहोस् यति इन्द्रादि देवताले भनेको वचन सुनी विष्णुले हे इन्द्रादि देवता हो तिमीहरूले भलो भन्यो मेरा मायाले माखा उत्पत्ति गरी औँसा पारी सतीदेवीको शरीर गलाई पतन गराउँला गराउँला सन्देह नगर अब अमरावती जाओ यदि विष्णुले आज्ञा गरेको सुनि इन्द्रादि देवताले हवोस् पनि विष्णुलाई साष्टाङ्ग प्रणाम गरी अमरावती गए तहाँ उपरांत विष्णुले इन्द्रादि देवताका वचनले आफ्ना मायाले माखा उत्पत्ति गरी सतीदेवीको शरीरमा औसा पाँसा पारिदिए सतीदेवीको अङ्ग खण्ड खण्ड गरी पतन भयो जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो तहाँ तहाँ एक एक पीठ उत्पत्ति भयो कहीँ तही चतुर्मुख ब्रह्माले एक स्वयम् लिंग उत्पत्ति गराए पहिले नेपाल गुहिय पतन भयो नेपाल पीठ गुहेश्वरी देवी चन्द्रघण्टा योगिनी सिधरेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्डभूमिमा इन्द्रादि देवता आई तपस्या गरे ईश्वरी प्रसन्न भई सत्य त्रेताद्वारपर कलियुगमा तेत्तिस कोटी देवता भनी प्रख्यात भए भनी वरदान फेरि कामरूपमा गई छाती पतन भयो कामरूप पीठ काम कामाक्षादेवी योगिनी चक्रेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस पुण्ड्यभूमिमा यक्षगढ आई तपस्या गरे ईश्वरी प्रसन्न भई स्वर्ग मर्त पाताल तिनै लोकमा यक्षगढ भनी प्रख्यात भए भनी वरदान दिइन् फेरि वाराणसीमा गई शिर भयो वाराणसी पीठ विशाल्छादेवी सङ्कटा योगिनी विश्वेश्वर विश्वेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस भूमिमा पुण्यभूमिमा गन्धर्वगण आई गान बजान गरी तपस्या गरे ईश्वरी प्रसन्न भई वाक्य सिद्धि होस् भनी भरदान दिइन् फेरि पौरबन्धमा गई दाहिने कान पतन भयो पौरबन्धनपीठ अम्बिका देवी चन्द्रबेगा योगिनी घनेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा दैत्यगण आई तपस्या गरे ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भनी वरदान दिइन् फेरि काश्मीरमा गई जिब्रो पतन भयो काश्मीर पीठ शारदा देवी घोर घण्टा युगिनी श्रम ढार महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस कुण्ड्य भूमिमा किन्नरगण आई तपस्या गरे ईश्वरी प्रसन्न भई मनोसा सिद्धि होस् भनी वरदान दिइन् फेरि कन्जोन कन्जमा गई अङ्गको पतन भयो कान्य कुब्ज पीठ झङ्केश्वरी योगिनी दुग्धेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस मोक्षभूमिमा रावण आई तपस्या गर्यो ईश्वरी प्रसन्न भई दैवलोक जित्न सकोस् पनि वरदान दिइन् फेरि पूर्णगिरीमा गई बायाँकान पतन भयो पूर्णगिरी पीठ कपाल योगिनी चन्द्रेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस yes, हर्षभूमिमा गन्धर्वगढ आई गीत नाच गरी तपस्या गरे ईश्वरी प्रसन्न भई इन्द्रका मुखिन्ज्याल नाचगानमा कहिल्यै नचुके भनी भरद आन्दिन् फेरि चामुन् चामुण्डालामुण्डाचलमा गई नङ पतन भयो चामुण्डाचलपीठ पुकम्बी देवी कालिका योगिनी इच्छा विरुकेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस yes, सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे ईश्वरी प्रसन्न भई तिम्रो वाक्सिद्ध वाक्य सिद्धि हवोस् भनी वरदान दिइन् फेरि अस्तातकमा गई दाइना हात पतन भयो अस्तातक पीठ कर्तेश्वरी देवी एकाक्षी योगिनी निद्रापतिश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा राधिकागढ आई तपस्या गरे ईश्वरी प्रसन्न भई सदा सर्वदा कृष्ण दाइना हाउन् भनी वरदान दिइन् फेरि एकावरमा गई बाँ हात पतन भयो एकावरपीठ सिद्धेश्वरी देवी सिद्धायोगिनी दधीश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस रत्नभूमिमा करवीर प्रभृत्ति शमशान आई तपस्या गरे ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिइन् फेरि त्रिश्वेतमा गई मलद्वार पतन भयो त्रिश्वेतपीठ महाकालेश्वरी देवी विकटदन्ता योगिनी त्रिपुरेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा यमराज आई नाना उपचारले पूजा गरी तपस्या गरे ईश्वरी प्रसन्न भई ब्रह्माको सृष्टिलाई सम्हार गर्न सके भनी वरदान दिइन् फेरि कामरोष्टमा गई घाँटी पतन भयो कामरोष्ठ पीठ कामिनी देवी कालेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्ड्य भूमिमा पृथ्वीमाता आई नाना उपचारले पूजा गरी तपस्या गरिन् ईश्वरी प्रसन्न भई सृष्टि स्थान भएस भनी वरदान दिइन् फेरी कैलाश पर्वतमा गई दक्षिण पाउ पतन भयो कैलाश पीठ पार्वती देवी अम्बिका योगिनी विश्वम विश्वम्भरेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा चतुर्मुख ब्रह्मा आई नानायज्ञ गरी तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् ब्रह्माले स्वर्गमर्त्य पाताल तिनै लोकमा सृष्टिकर्ता हुन पाऊ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि भृगुमा आई उपल्लादात पतन भए भृगुपीठ मिताक्षा देवी ब्र ब्रणदाह योगिनी सत्यश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा धर्मदत्त राजा आई योगमार्गले तपस्या गरे ईश्वरी प्रसन्न भई तँलाई कसैले जित्न नसकुन् वरदान दिइन् फेरि केदारमा गई बाहुँ हात पतन भयो केदारपीठ केदारेश्वरी देवी चामुन्डा योगिनी कोटेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा एकादश रुद्र आई योगमार्गले तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लेऊ भनिन् एकादश रुद्रले हामी सबैको बराबर तेज हवस् भनी वरदान मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि चन्द्रपुरमा गई दक्षिण नेत्र प्र पतन भयो चन्द्रपीठ सिद्धिकलादेवी सिद्धायोगिनी प्रकाशेश्वर महादेव उत्पन् उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा दस दिक्पाल आई तपस्या गरे ईश्वरी प्रसन्न भए तिमीहरूको आफ्नो आफ्नो दिक्सिद्धि रहस् पनि वरदान दिइन् फेरि त्रिपीठमा गई तालु पतन भयो त्रिपीठ भद्रा योगिनी कमलेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा अष्टवशु आई षशोपचारले सो पूजा गरी तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान लौ भनिन् अष्टवशुले इच्छा सिद्धि होस् भनी वरदान मागे ईश्वरूले तथास्थु भनी वरदान दिइन् फेरि एकाबीरमा जाई नाभिपतन भयो एकाबीर पीठ एकाबीरादेवी गोरक्षा योगिनी खाटकेश्वर महादेव उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा नागहरू आए रत्नहरू चढाई पूजा गरे ईश्वरी प्रसन्न भई वरदानले ओ भनिन् नागहरूले सप्त पातालको अधिपतित्व पाऊ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिइन् फेरि जालन्धरमा गई तल्लो ओठ पतन भयो जालन्धरपीठ जालपादेवी ज्वालामुखी योगिनी पिसाचेश्वर महादेव महा उत्पत्ति भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा कामधेनु गाईले नित्य दुध चढाई तपस्या गरिन् ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र कामधेनुले मेरो दुध मलमूत्र पवित्र होस् भनी मागिन् र ईश्वरीले तथास्तु बनि वरदान दिइन् फेरि मल्लबीमा गई बाहु पैतलो पतन भयो मल्लबी पीठ महाकाली देवी कराला योगिनी भूपालेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरेर ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् र द्वादशादित्यले बाह्र महिनाको अधिपति हौ अनि मागेर ईश्वरीले तथा पनि वरदान दिइन् फेरि कुशलान्तमा गई कपालका केस पतन भए कुशलान्त काली देवी भूत भूतघण्टा योगिनी क्षिरेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा अश्विन्यादि 27 नक्षत्र आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् र नक्षत्रहरूले ज्योतिषशास्त्र हाम्रो अधीनमा रहोस् भनी मागे र ईश्वरीले तथा भनी वरदान दिइन् फेरि देवीकोटमा गई देव्रे घुँडो पतन भयो भद्राक्षी देवी ललिता योगिनी मातेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे सिद्ध सिद्धभूमिमा मेष आदि बाह्र राशि आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् बाह्र राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहन् भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि गोकर्णमा गई बाहु कान पतन भयो गोकर्ण भैरवी देवी एकजङ्गा योगिनी जागेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे स पुण्ड्यूमिमा विष्कुम्बादि योगले महाकष्टसँग तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् योगहरूले ज्योतिषशास्त्र हाम्रो अधीनमा रहोस् पनि वरदान मागे ईश्वरीले तथा वरदान दिइन् फेरि मातुलेश्वरमा गई दाहिनु स्तन त मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधराधेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस रत्नभूमिमा कांश्य प्रभृत्ति ऋषिहरूले तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याऊ भनिन् ऋषिहरूले चारै वेद हाम्रा अधिकारमा रहन् भनी मागेर ईश्वरीले तथा भनी वरदान दिइन् फेरि अट्टहासमा गई तल्ला पतन भए अट्टहास पीठ भ्रामरी देवी शङ्खारा योगिनी महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस पुण्यभूमिमा बागमती प्रभृति गंगा आई जल चढाई भक्ति गरी तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् बागमती प्रभृति गङ्गाले भुक्ति मुक्तिको अधिकार होस् भनी वरदान मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि विश्वमा गई बाहु स्तन पतन भयो विश्वपीठ भुवनेश्वरी देवी भुवना योगिनी कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस पुण्यभूमिमा कृष्ण आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् कृष्णले तिनी लोकका स्त्रीहरू मदेखि मोहु हाउन् भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन। हे अगस्त्य मुनि फेरि राजगृहमा गई दाहिनु कुहनु पतन भयो राजगृहप पीडित राजगृहेश्वरी देवी उल्कामुखी योगिनी हरेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस मुख्यभूमिमा वायु आई सुगन्ध वहाई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् वायुले यावत जीवात्मा जति छन् तिनको प्राणवायु हुन सकौँ भनी मागे र ईश्वरीले तथा वरदान दिइन् फेरि महापन्थमा गई देवरे कुहनु पतन भयो महापन्थ पीठ प्रचण्ड चण्डिका देवी रेणुका योगिनी विश्वामित्रेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्ड्यभूमिमा अप्सराहरू आई नाचगान गरी तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउँ भनिन् अप्सराले इन्द्रादिदेवताहरूलाई मोह गर्न सकौँ भनी मागे र ईश्वरीले तथास्तु भनी वरदान दिइन् फेरि कोलपुरमा गई उदर भयो कोपुर पीठ महालक्षीदेवी नन्दायोगिनी शमशानेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा गरुड आई रत्नादी फलफुल चढाई पूजा गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् गरुडले नागहरू मेरो आहारा हुन् भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि एकापुरमा गई दाहिनु घुँडो पतन भयो एकापुर पीठ साधुदेवी सकुपी योगिनी उन्मत्तेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले त्यस पवित्र भूमिमा शिलाहरू आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् शिलाहरूले देवताको अंगमा लागऊ भन्नी मागे ईश्वरीले तथा पनि वरदान दिइन् फेरि ओम्कारेश्वरमा गई उपल्लो ओ पतन भयो ओमकार ओम्कारपीठ मातृका देवी पूर्णोदरी योगिनी सन्तानेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस मोक्षभूमिमा कल्पवृक्ष आई नाना फलफुल चढाई पूजा गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउँ भनिन् र जो चितायो सो फलाउनु फलाउन सकुँ भनी मागे ईश्वरीले प्रसन्न भई तथा भनी वरदान दिइन् फेरि जयन्तीपुरमा गई कलेजोपतन भयो र जयन्तीपुर पीठ जयन्ती देवी खेचरायोगिनी कल्पेश्वर महादेव उत्पत्ति भए शिव शर स्वरूपले रहे यस सिद्धभूमिमा तुलसी कुश आय तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र तुलसी कुसले स्वर्ग मर्त्य पाताल तिनै लोकले हामीलाई मानुन भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि उज्जयनमा गई रगतको डल्लो पतन भयो उज्जयन पीठ महाकाली देवी ललजीवायोगिनी झन्केश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा हिमालय पर्वत आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् हिमालय पर्वतले देवा देवता दैत्य मनुष्य सबैलाई मोक्ष दिन सकुँ भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिन। धेरै चरित्रपुरमा गई दाहिनुकरङ पतन भयो चरित्रपुर पीठ श्रवर्णेश्वरी देवी चित्रवर्णिनी वायवेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा योगिनीगढ आई तपस्या गरेर ईश्वरी प्रसन्न भई वरदान ल्याउँ भनिन् योगिनी योगिनीगढहरूले योग सिद्धि होस् पनि मागे ईश्वरीले तथास्तु पनि वरदान दिन। फेरि छिरिकापुरमा गई भुँडी पतन भयो छिरिकापुर पिठ युगा देवी कलङ्का योगिनी सहस्र नेत्रेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस मोक्षभूमिमा मातृकागण आई नाना उपचारले पूजा गरे ईश्वरी प्रसन्न भई वरदान लेउ भनिन् मातृकागढले स्थानका मालिक हौ भनी मागेर ईश्वरीले तथा भनी वरदान दिन। फेरि हस्तिनापुरमा गई दाइने कुम पतन भयो हस्तिनापुर पीठ चण्डेश्वरी देवी कोटराक्षा योगिनी मुसुखारेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा सुदर्शन चक्र तपस्या गरे ईश्वरीले प्रसन्न भई वरदान ल्याउँ भनिन् सुदर्शन चक्रले सम्हारकर्ता हौ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि उड्डयनमा गई शिर पतन भयो उड्डयन पीठ चित्रकलादेवी पिङ्गलाक्षा योगिनी यज्ञेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा हनुमान आई नाना फल चढाई कुदी खेल पूजा गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउँ भनिन् र हनुमानले रामचन्द्रको सेवक भई लङ्का दहन गर्न सकुँ भनी मागे ईश्वरी प्रसन्न भई तथा पनि वरदान दिइन् फेरि प्रया आगमा गई फोक्सो पतन भयो प्रया आग पीठ सुन्दरी देवी सिंहजङ्गायोगिनी महिदेवेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा दश अवतार आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र दश अवतारले सत्य त्रेता द्वापर कलि चार युगमा दैत्य समार गर्न सकौँ भनी वरमागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि विश्वमा गई मृगौलो भयो विश्वपीठ झङ्केश्वरी देवी झन्काली योगिनी कुण्डलेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वलो त्यस सिद्ध सिद्धभूमिमा विश्वकर्मा आए नाना चित्र विचित्र गरी देवालय बनाई तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याऊ भनिन् विश्वकर्माले मेरो कीर्ति सत्य त्रेता द्वापर कलि चारै युगमा स्थिर होस् भनी मागे र ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मायापुरमा गई फियो पतन भयो मायापुर पीठ मायादेवी चञ्चला योगिनी तपस्येश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस तपोभूमिमा चतुषष्ठी लिङ्ग आई जप ध्यान आदि गरे ईश्वरी प्रसन्न भए वरदान ल्याउँ भनिन् र चतुषष्ठी लिङ्गले स्वयम्भूलिङ्ग भइरहू भनी वर मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मल्लगिरिमा गई बाहुकुम पतन भयो मल्लगिरि पीठ मालिका देवी को कुरा योगिनी उत्पन्नेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा भूत प्रेत पिशाच आए नाची खेली सेवा गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् र भूत प्रेत पिसाचले सधैँ तिम्रो नजिकमा बस्न पाऊ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मलयागिरीमा गई आसन पतन भयो मलयागिरी पीठ देवी कोमला योगिनी जागेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा सत्य आई तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याउँ भनिन् र सत्यले सत्यमा रहने लाई उद्धार गर्न सकुँ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि सेनामा गई मुकुट पतन भयो सेनापीठ उमा देवी अष्टवक्रा योगिनी कामेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस पुण्यभूमिमा आदित्यादि नवग्रह आई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् आदित्यादि नवग्रहले लाभहानीको अधिकार पाऊ भनी मागे ईश्वरूले तथास्तु भनी वरदान दिन। फेरि मेरुगिरीमा गई सूचिस्थान पतन भयो मेरुगिरी पीठ पुणादेवी कपालिनी योगिनी जीवपेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस मुक्षभूमिमा सप्तनाग आई हिरा मोती माडी क्यादी नाना रत्न चढाई पूजा गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र सप्तनागले हाम्रो शरीर अगम्य होस् भनी मागे ईश्वरीले यथास्तु पनि वरदान दिइन् फेरि महिन्द्रमा गई दाइनु तिग्रो पतन भयो महिन्द्र महेन्द्र पीठ इन्द्राणी देवी उर्धगमनि योगिनी तारकेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्ड्य पुण्यभूमिमा लक्ष्मी आई नाना द्रव्य चढाई सेवा गरिन् ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् लक्ष्मीले कार्तिक कृष्ण आमावस्का दिन सम्पूर्ण लोकले पूजा गरी सम्मान गरून् भनी मागिन ईश्वरीले तथा भनी वरदान दिइन् फेरि वानरपुरमा गई वाम तिग्रो पतन भयो वानरपुर पीठ कामेश्वरी देवी भेरुण्डा यो वेदान्तेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे यस मा कमल आदि नाना पुष्प आई सुवासना दिएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् कमल आदि फुलले कालमा प्रशस्त हौ भनी मागे ईश्वरीले तथा भनी वरदान दिन, फेरि हिरण्यपुरमा गई सुतस्थान पतन भयो हिरण्य पीठ नवरतेश्वरी देवी त्रिपुरेन्द्रा योगिनी नारदेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा सरस्वती आई अनेक स्तुति गरिन् ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र सरस्वतीले यावत जीवात्मा जति छन् तिनका बोलीमा मेरो वास हहोस् भनी मागिन ईश्वरीले तथा भनी वरदान दिइन् फेरि महालक्ष्मीपुरमा गई बाहुकरङ पतन भयो लक्ष्मीपुर पीठ कमलाक्षी देवी दिगम्बरायोगिनी त्रिकोटेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस सिद्धभूमिमा अढिमादि प्रवृत्ति अष्टसिद्धि आई योगमार्गले तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् र अष्टसिद्धिले अमर हौ हो भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरी उद्यानमा गई कन्ड्याउलो पतन भयो उद्यानपीठ त्रिपुरा सुन्दरी देवी सुशङ्कोदरी योगिनी भैरवेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे त्यस आनन्दभूमिमा मेघ आई मानसोपचारले पूजा गरे ईश्वरी प्रसन्न भए वरदान ल्याऊ भनिन् मेघले संसारलाई जलदान दिई उद्धार गर्न सकौँ भनी मागे ईश्वरीले तथा पनि वरदान दिन फेरि छाया क्षेत्रमा गई शेष रहेका अंग सम्पूर्ण पतन भए छाया क्षेत्रपीठ क्षत्रेश्वरी देवी सुशुको दरायो योगिनी पिसाचेश्वर महादेव उत्पत्ति भए शिवशक्ति स्वरूपले रहे केशकुण्ड भूमिमा अष्टभैरव आई नानाबलि उपचारले पूजा गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउँ भनिन् अष्टभैरवले मातृकागढको अधिपति हो औ भनी मागे ईश्वरीले तथास्तु बनि बरदान दिन। हे अगस्त्य मुनि यस्तै तरहले जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो तहाँ तहाँ एक एक पीठ उत्पत्ति हुँदै गयो ब्रह्माजीका पीठहरूको विष्णुका पीठहरू को सूर्यका पीठहरूको गणेशका पीठहरूको भैरवका पीठहरूको समेत अनेकौँ पीठहरूको पनि विभिन्न प्रकारका घटनाको आधारमा उत्पत्ति भएको छ पीठहरू आफ्नो आफ्नो संप्रदाय परम्परा आगमअनुसार भिन्नाभिन्नै हुन्छन् तसर्थ आफ्नो सम्प्रदाय कुल परम्परा आगम, आगम मार्गको रहस्य समेत बुझी आफ्नै आगमअनुसार पीठको मर्यादा बुझि आश्रय लिनुपर्छ साधारण रूपमा सबै पीठको सङ्ख्या साढे सात छ यसमध्ये पञ्चपीठको मात्र दर्शन गर्यो भने पनि मनुष्य मुक्त हुन्छ मनुष्य जन्म भई पञ्चा पीठको पनि दर्शन गर्न सकेन भने त्यसको जन्म व्यर्थ हुन्छ पिठको रहस्य पुजी एक पीठको मात्र दर्शन गरे पनि जन्म सफल हुन्छ भनी चतुर्मुख ब्रह्माले यस तरसँग आज्ञा गर्दा भए श्री यतिस्कन्दपुराणे केखण्डे माघमहात्म्य कुमार श्री अगस्त संवाद श्रीसुस्तानीपरमेश व्रतकथाय पार्वत्या अङ्ग्रत पत पुनीपठोत्पत्तिभव तत्पे भिन्न भिन्न देवयो देवपृत वरप्राप्तवर्णन नदोध्यायः